रेडियो सगरमाथा एक सय दुई थोप्लो चार मेगाहरू सुनेर बसिरहनुभएका सबैलाई नमस्कार म नारायणी खड्गा हरिक सोमबार चाहिँ आजको सोमबार पनि शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटो लिएर तपाईँ सामु आइसकेकी छु तपाईँलाई चौबाटो कति भागमा प्रवेश गर्यो थाहा छ म तपाईँलाई भनिदिइहाल्छु आजबाट चौबाटो पच्चिस भागमा प्रवेश गर्दैछ तपाईँको माया शुभकामना र प्रशंसाको लागि चौबाटो परिवार धेरै आभारी छ र सधैँभरि यस्तै मायाको अपेक्षा गर्छ ओहो म फेरि कता पुगेछु अब फटाफट चौबिसौँ भागमा के भएको थियो भन्छु है त चौबिसौँ भागमा चुनावको माहौल सेलाए लगत्तै वर्षा र मिलनको कलेज पनि होलीको माहौलले तात्छ वर्षासँग एहरो प्रेममा परेको मिलन घर बस्दा बस्दा दिक्क लागेपछि मन बहलाउन कलेजमा होली, बहला होली खेल्न जान्छ अमनले सम्झाइबुझाइ गरेपछि ममताप्रति अलिक उदार देखिएको मिलनको उदारता प्रेममा परिणत अर्कोतर्फ आफ्नो जन्मदिनको साँझ सारा सीतादीदी र पवित्र मिलेर सरप्राइज दिएपछि आमाको यादले भावुक भएकी वर्षाको ब्यागमा अभयमार्फत मिलनले दिएको फोन भेटिन्छ ऊ त रुन थाल्छे आमाको यादले सम्हालिनै नसकिने बनाउँछ उसलाई त्यही मेसोमा सारालाई पनि गाली गरिदिन्छे रुन त सारा पनि उसँगै रुन्छे तर के उसले आफ्नो रुवाईको मान राखली अब अगाडि सुनाऊ अनि म क्लास बाहिर जिनालाई कुर्दै बसिरहेको थिएँ होइन आभा साइकेँ सर मलाई त कस्तो डर डर पनि लाग्यो होइन अन्त सिधै आएर ह्याप्पी बिलेटेड बर्थडे अरे के ओहो अनि अनि अनि चक्लेटकै त भनेर थियो मैले बासी बर्थडे उयसको नि चक्लेट भनिदिएको त अनि आफ्नै खल्तीबाट चक्लेट निकालेर थियो ल हो, हो। <laughs> ए अब दिन्छु भनेर त्यो चक्लेट ल खान्छस् खाइदिऊँ न त तेरो क्रसको चक्लेट टुनामुना पो लगाएको कि चुप्ला चिप्पाटे बोल्छु अब त तँलाई हामीभन्दा नि तेरै अभय सारा नवीन्दै प्यारा हुन थाल्यो क्या अरे अँ उसो ठ्याक्कै पारिस अनि के त अस्ति तैँनि मलाई बर्थडे केक पनि लास्टमा खाँदै आएन सीता दिदी अनि सारालाई दिएर <laughs> <laughs> आम्मामा यसको बुद्धि पागल त त मेरो ज्यान होस् नि सुरुमा के खानु दिन भनेर चित्त दुःख कि यता हेर् त यता हेर्न अर्को केक काट्ने सिँगै तलाई खुवाउँछु हुन्छ <laughs> उज्जा बाटो बाटो लटाइँदैन होइन मान्छेले अर्कै सोध्छन् सोचे के भयो <laughs> <वाता>, <laughs> <laughs> त हो भनिदिउँला अँ भन्न आवाजले भन् न हजुर ए अँ तँलाई आजकल कहाँबाट आउँछ है पैसा भन त के पैसा मलाई के थाकेँ पैसा अस्ति पनि त्यत्रो आठ हजार छोडिदिएको रहेछ साह्रासँग मैले पैसा तेरो काम चल्यो होइन अनि किन निधि खोजी चाहियो किन नचाहिने नि खुर्क भन् त पहिला त हुँदैन थियो त दसैँ त पैसा प्रशान्तले राख्न दिएछ क्या मलाई अँ त्यत्रो पैसा किन नि त्यसरी राख्न सक्दैन र रा? त्यसको बाहिरबाट दिदीले पठाइदिएको रहेछ उसको हातमा पढ्नै हुँदैन मैले मास्छस् भनेर गाली गराएको थिएँ अनि मलाई राख्न दिएको अनि तँलाई राख्न पो दिएको हो त मास्न दिएको हो त खुँ खुइँ मलाई झिक्दै दि रहेछ के भो त त्यसलाई अहिले चाहेको छैन क्यारे तेरो काम चलेपछि दिएन जहिले भयो नै हुन्छ मैले दिनै सकिनँ भने नि त्यसो भएन अन्त्य मेरो पैसा खाएर हिडी भन्ला नि तेरो बुढोले फेरि बुढो भन्छस् बुढो भन्छस् के तेरो बुढो त हो नि त्यो मारिदिन्छु अहिले तँलाई अनि मिलनले वकिलको लाइसेन्स लिउन्जेल त पर्खी बाँदर तेरो टाउको तेरो खुट्टा खुट्टा होइन घोडा खुट्टा त कुखुराको पो हुन्छ पागल कुखुरी होस् <laughs> <laughs> ओहो निकालियो है केटीले फोन निकाली खुब स्वाह तँलाई नजिस्का साराको मिसकल रहेछ केटीलाई पढ्न अल्छी लाग्दो रहेछ खालि मिस कल मात्रै गरिरहने हो होइन त्यो अब तँलाई मोबाइल कसरी दियो भन्यो अचम्म लागिरहेछ मलाई त ओके मलाई पनि क्लोज त छ होइन तर त्यत्रो फोनै दिला भन्ने चाहिँ लागेको थिएन कि गर्लफ्रेन्डले थाहा पायो भने त्यसलाई बरु थाहा छ मिलाउने केक पनि दिएन नि मलाई यसपालि एउटा ह्याप्पी बर्थडे मेसेज पठाएर गिफ्ट पेन्डिङ रे त्यो कस्तो चेन्ज भएको छ थाहा छ इन्डियाबाट अ मलाई पनि अलिअलि त्यस्तै लागिरहेछ त्यसको लप परेछ कि जस्तो लागिरहेछ मलाई हो र कोसँग त्यही त्योसँगै इन्डिया जाने केटी थिएँ नि गोरी गोरी चाहिँ फेसबुकमा मिलनको जुन फोटोमा पनि वा ओ कमेन्ट गरिरहेकी हुन्छ मिलन पनि मजाले फ्लड गरिरहेको हुन्छ त कमेन्टमै अँ अँ कमेन्टमै हेरिदिनुहोस् फेसबुक चला न ए अब त चला साह्रै लाठी भइस हो र आमा नभनेको त्यसले हामीलाई कस्तो है लभ नै चाहिँ होइन होला तर केही न केही चाहिँ चलिरहेछ मलाई थाहा छ अस्ति होलीको फोटो हेरिनुहोस् त्यो केटीले ट्याग गरेको थियो नि कसरी कलर लगाइदिएको त्यसले कस्तो इन्टेन्स फोटो थियो हँ कहाँ हुनु मिलन होली खेल्न त गएको थिएन अँ फोटो चाहिँ के आकाशबाट टप्क्यो होला नि अँ अनि मैले हाम्रो कलेजमा खेल्न आऊ भन्दा त ज्वरो आएको छ घरमै सुतिरहेको छु त खै मलाई के थाहा फोटो त थियो क्यारे हेर नभे तेरो फोनबाट अम्मा, कुस्तो यार आई गन्ट बिलिभ यी लाइट टु मी देव यता फर्की त राम्रो गरेर आउनु सानो के सानो ढ्याप्रे नलाइदिस्यो न के के नै विदेशै जानु ला के ढ्याप्रे छ त यतिको अब अमलै यत्रा छन् त क्यार नि हो यता ल नातिकन ना, राम्रा अक्षर लेखेर आएछ है खै यता फर्की त ला यति दही खा त ओहो दही पनि ल्याइसेछ कािस्ट कार्ड अनि टेबल का यो टेबलमा छोडेको पेन्सिल नि त यो नचाहिने होइन नदौडी जा के नदौडिजा कुहाल्छ नि गाडीले एकछिन सारा कस्तो तर्परे होली बल्ल पाउने साथ त भयो त्यसै आत्तिन्छे भन्या एती बेला किन आउनु भएको बाबु तपाईँ भाउजू मलाई भोक लाग्यो भाउजू बाबु तपाईँ खाएर आउनु भएको हो कहाँ खाने के खाने खाना पाइनँ भाउजू मैले खान पाइनँ मैले मलाई भोग लागिरहेछ भोक लागिरहेछ भाउजू मलाई मलाई पकाएर दिने मान्छे भएन म एक्लो छु भाउजू म एक्लो छु बाबु तपाईँ यस्तो हालतमा यहाँ आएर मलाई अप्ठ्यारो नपरिदिनु न के गर्नु भएको यस्तो तपाईँले सरी भाउजू सरी म जान्छु म जान्छु अब त्यता होइन यता यता छोड्नुहोस् छोड्नुहोस् बाजु म आफै जान्छु मलाई भात दिँदैनन् मलाई कहीँ पनि भात दिँदैनन् म भोकै मरिदिन्छु मेरो कसलाई के मतलब कसलाई के मतलब छ र अब आइपुग्ने बेला भएको छ हे भगवान् के गर्ने होला मैले तपाईँ रिसाउनु भएको तपाईँ किन रिसाउनु भएको म तपाईँलाई रिसाउनै दिन्न म तपाईँको अनुहारमा रिस आएको देख्नै सक्दिनँ बुझ्नुभयो मेरो दाई मरेर गए पनि म छु नि भाउजू म छु नि ऊ अब आए जस्तो छ ए आएछ बाबु मेरो छोरो आयो मेरो छोरो हो नि यो मेरो छोरो हो भाउजू बुझ्नु भयो सुन्नुहोस् यो मेरो छोरो हो भाउजू यो मेरै छोरो हो तपाईँलाई धेर लागे जस्तो छ हिँड्नुहोस् आराम गर्न नतास् न म हिँड्न सक्दिनँ र मेरा गोडा छैनन् र भाउजू छन् छ ल हेर्नुहोस् बिस्तारै जिना तिमी सिधै घर जाने हो किन र तिम्रो काम छ नवीन दाहरूले पिकनिकको बारेमा कुरा गर्नु छ भेट भन्नुभएको थियो जाने एकैछिन ए कहाँ लाने रे ए देरे नजिक त नजाम है रमाइलो हुन्न मलाई त था ठाउँको त्यति आइडिय छैन तिमी पनि बस न हुन्न अँ हुन्छ मेरो के काम छ र ल खोइ त क्यान्टिनमा त छैनन् बाहिर होला नि त त्यसो भए छ्या त्यो बाहिरको पसलको छिए मनपर्दैन मलाई त मलाई नि मन नै पर्दैन त्यो दिनले चिया होइन चियापत्तीको झोल खुवाउँछिन् नि <laughs> चियापत्तीको झोल हो क्या चिया अर्डर गऱ्यो कि पहिलाकै चियापत्तीमा अलिकति पानी हाल्यो दुध हाल्यो उमाल्यो अनि लास्टसम्म त हामीले खाने भने त्यही चियापत्तीको झोल त हो नि <laughs> चिनी छुट्यायो नि झिना ल सुनिराख्नु भएको <laughs> यसका कान त चमाइरहेका हुन् नि झिना बस बस आऊ यतै बस्नु पर्से ताने कुन चाहिँ खान् तिमीहरू म लेटलेमन भयो नि हटले मन मिठो बनाउँछु नि दिदीले त्यो अर्को थरी नुन राखेर रा। सिरेनुन ए के जाति नुन हो अस्ति होइन हामी खाजा खाँदै थियौँ अनि त्यो दिदीले के भन्या भन्नु न के भन्नुभयो एउटा ग्लास ल्याएर खै कसले हो एउ कोल्ड हट ले मन भन्नुभएको थियो कहाँ गयो अरे कोल्ड हट लेमन भनिदिनु उसो भए ओ अर्डर गरिनुहोस् तैले ए ल गभमा अर्डर गर्नै बिर्से चाहिँ यस्तो हुसु त छ मलाई त दिदी हामीलाई दुइटा हट लेमन थप है कोल्ड होइन नि फेरि दिदीले खु बुझ्नुहुन्छ नि फेरि बुझ्दैन निलाई केही बुझ्दैन बुझेँ के त रमाइलो त हो नि अनि जिना पिकनिक गइन्छ नि होइन पिकनिक नगएर नि हुन्छ त दाइ हो यो हो नि त स्पिरिट भनेको ठाउँ चाहिँ भएन के अलिक टाढा जाऊँ न कहाँ जानेलाई भन नि त तिमीले मैले त्यही भन्न त लिएर नि चिनालाई भन अब धुलीखेल धुलिखेल नभए दोलाल घाट जहाँ भयो नि अलि पर के ट्राभलमा धेरै समय खर्च हुन्छ नि त जिना त्यो समय त रमाइलो गर्न सकिन्छ नि अनि बसमा रमाइलो गरे भइहाल्यो नि मलाई त जे भए पनि यो काठमाडौँदेखि टाढा जानु मन लागेको हो कि कमसेकम हावा त कुनै टेन्सन नलिलिन पाइयोस् हुन त पिकनिकमा ठाउँभन्दा पनि मान्छे रमाइलो चाहिने हो क्या अरे मलाई चाहिँ जत्ता नि हो क्या है अलिक फरक ठाउँ अनि केही हुन्न क्या हुन त ल सोचौँला नि त हामीहरू आयो ल तिमीहरूको भाइ है अब नथप्ने <laughs> <laughs> <लते> <laughs> <laughs> अब नथपू होला धेरै खाइयो चिया आज तिमी पो ढिला आयो नबिन दाहिर म बसेको एक घन्टै भइसक्यो नि ए आज फेरि हो दिदीले भए भर्खर नुन हालिछन् हामीले उडाएको सुनिसन् कि क्या हाल्छिन नुन देख्दा त्यस्तै छ भाइ अब म हिँड्छु फोन आयो ए जान्छस् एयरपोर्ट हो होइन कहाँ एयरपोर्ट जानु पनि जानु छ हेर न एउटा साथी आएको छ बाहिरबाट आज यसो डिनर सिनर खट्टा रहेछ मिल्दैन मिलिहाल्छ नि आउन ल ल लिम पनि उतै होइन मिलिहाल्छ आऊ भने आयो नि त त्यसो भए बरु म चाहिँ जानुपर्ने थियो एउटा बुक किन्न थमेलमा पाइन्छ भनेको थिएँ एकजना साथीले आजै जान्छ हौ नत्र म नि घरै जाने हो क्या अरे पुर्याइदिन्छु क्या रे हिँड्ने भए खै उहिलेदेखि किन्छु भनेको जाने मेसै नमिलेर हौ जाउनु त उसो भए साथी भेट्दा बेला धेरै भुल्नु पर्ने त होइन नि पर्छ होइन होइन पर्दैन ए निस्किहाल्छ फेरि ए ल ल म यो हट्लेमा सक्किहाल्छु लिन हामी पनि वर्षाको साँच्चै किताब किन्नु पर्ने होला त कि आवाजसँग नजिकिने बाना मात्रै हो उसको थाहा पाउँ त अर्को भाग सुन्न परिहाल्यो तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्लास सिएचएयुबीएटियु चौबाटो ट्विटरमा ड्रामा चौबाटो त्यसै गरी एसएचएआइएलई शैली डट टिएचईए टिआरई थिएटर वान एट जीमेल डट कममा लेखी पठाउनुहोस् आजको भागलाई यतिको रमाइलो बनाउने कलाकारहरू रविनाथ थापा समर्पिका गौतम दुर्गा कार्की सपना सञ्जीवनी रोहिणी भट्टराई शोभा कार्की बुनु घिमिरे अभय आर देवकोटा र ससाङ बोहरालाई धेरै धेरै धन्यवाद त्यसै गरी नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी साथै सहकर्मी अश्विन थपलियालाई पनि धन्यवाद दिदै म तपाईँकै साथी नारायणी खड्का अहिलेलाई विदा हुन्छु हरेक सोमबार साँझ सभा सात बजे र मङ्गलबार दिउँसो दुई बजेको पुनः प्रसारण सुन्न नभुल्नुहोला बाई बाई